नमस्कार एवं हार्दिक स्वागत अभिवादन टक्राउन चाहन्छु रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरू सँगसँगै इन्टरनेट अनलाइनको डब्लु डब्ल्यु डब्ल्यु डट रेडियो लगन गरेर सुनिरहनु भएको छ यो अर्पण विशेष कार्यक्रममा तपाईँमा आज उपस्थित भइसकेका छौँ र आजको यस अर्पण विशेष कार्यक्रममा रहेर हामी गएको मङ्गलबार सार्वजनिक गरिएको दुई हजार उनसत्तरी सालको नतिजा गएको मङ्गलबार सार्वजनिक गरिएको छ र यस वर्ष पोहोरको भन्दा एउटा एसएलसीको उत्तीर्ण दर पनि घटिरहेको छ पोहोरको सालमा सडचालिस दशमलव सोह्र प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा यस वर्ष एकचालिस दशमलव सत्र प्रतिशत विद्यार्थी मात्रै पास भएका छन् परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमिततर्फ चार लाख तिन हजार नौ लाख सडसठी हजार पास भएका छन् यसमध्ये थुप्रै ठाउँ ठाउँमा र विशेष गरी हामी चितवन जिल्लाको कु यो कुरालाई हामी समेट्नेछौँ त्यसर्थ विशिष्ट श्रेणीमा सोह्र हजार नौ सय र प्रथम श्रेणीमा छहत्तर हजार एक सय उनासत्तरी द्वितीय श्रेणीमा उन्सत्तरी हजार आठ सय तीस र तृतीय श्रेणीमा नौ हजार विद्यार्थी उत्तीर्ण भए भएका छन् यस वर्ष रेगुलर तर्फ भने यस्तै एक्जामटेड तर्फ पनि एक लाख सात हजार दुई सय उन्तिस मध्ये आठ हजार पास भएका छन् इक्जाम टेडमा विशिष्ट श्रेणीमा कोही पनि उत्तीर्ण भएका छैनन् तर पनि प्रथम श्रेणीमा एक र द्वितीय श्रेणीमा 9848 र तृतीय श्रेणीमा दुई हजार पास भएका छन् त उनसत्तरी सालको एसएलसी परीक्षामा चितवन जिल्लाकै छात्र र छात्रतर्फ सर्वोत्कृष्ट हुन सफल विद्यार्थी साथीहरू आजको विशेष कार्यक्रममा पाउन हुनुहुन्छ हामीसँग यस एस वर्षको एसएलसीमा गत वर्षभन्दा चितवनमा चार दशमलव नौ प्रतिशतले नतिजा कम रहेको छ केही निजी तथा सामुदायिक विद्यालयहरूको र त्यो नतिजा गत वर्षभन्दा ज्यादै नहुन पनि रहेको छ वर्तमान शैक्षिक अवस्थामा शिक्षा नीति सिकाइ पद्धति र विद्यार्थीको पठन पाठन शैली रुचि अनि स्वभावमा व्यापक परिवर्तन ल्याउनु पर्ने देखिएको छ र विभिन्न सरकारवालाहरूबाट यो आवाज पनि आइरहेको छ र सबै पक्षबाट नेपालमा परीक्षा मुखी पठन पाठन भयो र यसले गर्दा विद्यार्थीहरू पनि पास गर्नका लागि मात्र पढ्ने एउटा शैलीको विकास भयो भन्ने पनि एकातिर छ भने अर्कोतिर शिक्षाविदहरू पनि आफ्नै शैलीमा उत्तर दिन नसक्नुले विद्यार्थीको व्यक्तित्व विकास हुन नसक्ने क्रममा चिन्तित छन् समग्रमा एसएलसीलाई एउटा फलामी ढोकाको रूपमा पनि चिन् लिँदै आइरहेको छ र निकै नै गरौँ भारी विषय जस्तो नठाने आफूले पढेका र नबुझेका कुरालाई र बुझेका विषयवस्तु नै प्रश्न उत्तर हुने हो भनेर सहज रूपले अध्ययन गर्ने शैली विद्यार्थीमा विकास हुन जरुरी छ र यिनै यिनै कुराकानी म आजको यो कार्यक्रम विशेष कार्यक्रममा अर्पण विशेष कार्यक्रममा जोड्नेछु त्यसो त हामीसँग हामी तिनसँग तिनजना हुनुहुन्छ जो चितवन जिल्लामै उत्कृष्ट र सर्वोत्कृष्ट अङ्क ल्याउन सफल हुनुभएको छ हिमालयन आवासीय माभि त्यसै गरी पञ्चकन्या विद्या मन्दिर र स्काई राइडर उच्च माध्यमिक विद्यालयका विद्यार्थी आज म उहाँसँग कुराकानी गर्नेछु र कुराकानीको क्रमलाई अगाडि बढाउने क्रममा सर्वोत्कृष्ट हुन सफल हुनुभएको छ उहाँहरूको विचारमा एसएलसीको बुझाइ अनि प्राप्त नचिदा प्रतिको विचार र उच्च शिक्षा अध्ययनका लागि भावी योजनाहरू के के छन् समग्र रूपमा हामी भलाकुसारी गर्नेछौँ हामी तमाम SLC उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त पनि गर्न चाहन्छौँ साथै अनुत्तीर्ण हुने विद्यार्थीहरूलाई संयम भई पुनः परीक्षा तयारीका लागि लाग्न र नहुन पनि आग्रह गर्दछौँ र अब कुराकानीतर्फ लाग्न चाहन्छु र पास हुने यो एसएलसी परीक्षामा उत्तीर्ण हुने सम्पूर्णलाई बधाई पनि रहन्छ हाम्रो तर्फबाट र हामीसँग आज स्टुडियोमा हुनुहुन्छ विद्यार्थीहरू प्रकाश चौधरी र सोनम कलवार हुनुहुन्छ जो एकानब्बे दशमलव तिन सात पाँच छ त्यसै गरी सोनम कलवार पञ्चकन्या विद्या मन्दिरका विद्यार्थी हुनुहुन्छ नब्बे दशमलव पाँच अङ्क प्राप्त गर्नुभएको छ सा। दुईजना साथीहरूसँग म कुराकानी गर्नेछु त्यसै अचुत दुवारी हुनुहुन्छ स्कायराइडर उच्च माध्यमिक विद्यालयका विद्यार्थी हुनुहुन्छ एकानब्बे दशमलव तिन सात पाँच छ उहाँले पनि र उहाँसँग पनि म कुराकानी गर्नेछु यति बेला दुवैजना साथीहरू प्रत्यक्ष रूपमा हामी कुराकानी गर्छौँ र एकजना साथीसँग टेलिफोन सम्पर्कमा हामी कुराकानी गर्नेछौँ उहाँहरूलाई यो अर्पण विशेष कार्यक्रममा बधाईका साथ स्वागत गर्न चाहन्छु दुवैजना विद्यार्थीहरूलाई स्वागत छ अर्पण विशेष कार्यक्रममा धन्यवाद धन्यवाद त्यसो त प्रकाश चौधरी अनि सोनम कलवार होइन बिस्तारी पढ्दै आउनुभएको छ र हामी यो विशेष कार्यक्रममा छौँ त्यसै गरी यहाँलाई केही कुरा म जोड्न चाहन्छु होइन यहाँले पढाइको अनुभव र एसएलसी दिँदाको अनुभव कस्तो रह्यो दुवैजना साथीहरूलाई पहिला म सोध्न चाहन्छु प्रकाश चौधरीजीलाई एसएलसी भनेको चाहिँ एउटा फलामे ढोकाको रूपमा लिन सकिन्छ चा। एसएलसीमा चाहिँ मेहनत चाहिँ गर्नै नै पर्छ मेहनतकै फल भनेको नै सफलता प्राप्त गर्नु हो एसएलसीमा राम्रो नतिजा ल्याउनु छ भने परिश्रम चाहिँ गर्नैपर्छ परिश्रमबाट नै सफलता प्राप्त हुन्छ ज्यू सर एउटा फलामी ढोका पार गर्नुको लागि परिश्रम निकै नै लागिपरेर गर्नुपर्छ भन्ने प्रकाशको बसाह तपाईँ पनि भन्नुहोस् न कस्तो अनुभूति भयो यतिका अङ्क प्राप्त गर्नुभएको छ प्राप्त गरेको नतिजाप्रतिको दृष्टिकोण यहाँले कसरी लिनुभएको ते पर में कदा -कदा अरू परीक्षाभन्दा एसएचसी परीक्षा छुट्टै हुन्छ एसएचसी परीक्षाको लागि हामीले धेरै मिहिनेत गर्नुपर्छ त्यो मेहनतको फल आज पाएर एकदम खुसी लागेको छ एकदमै मेहनत गर्नुपर्छ र निकै मेहनतका साथ पढिरहनु भएको छ कता हामी सुन्नमा पाउँछौँ दुवैजना साथीहरूलाई सुन्न चाहन्छु तपाईँसँगै अध्ययन गरेका अन्य विद्यार्थीहरू र अन्य स्कुलका साथीहरू परीक्षामा असफल भए पछाडि केही दुःखद लाग्दा समाचारहरू पनि हामी सुन्नमा पायौँ होइन एउटा अलिकति निराशा छाइरहेका र आत्महत्या गरेका कुराकानी पनि हामी सुन्नमा पाएका हौँ के भन्न चाहनुहोस् सा उहाँ जस्तो विद्यार्थीलाई तपाईँहरूले उहाँ जस्तो विद्यार्थीहरू चाहिँ जो असफल हुनुभएको असफलता भनेको चाहिँ सफलताको एउटा बाटो हो असफलताबाट नै सफलता प्राप्त हुन्छ त्यसैले असफलता पाएँ भन्दैमा चाहिँ चित्त दुखाउनु पर्दैन यो एसएलसीको रिजल्टमा असफल भए पनि मेहनत गरेर अर्को साल अथवा यही सालमा पनि एसएलसी राम्रोसँग दियो भने चाहिँ अवश्य पास हुनुहुन्छ अवश्य पनि कहिले पनि सफलताको बाटोतिर लाग्ने त्यो अगाडि बढिरहेको बाटो छ भने सदैव त्यही बाटोलाई निरन्तरता दिनुपर्छ होइन त प्रकाशजीको विचारमा यही र सोनमजी यहाँलाई सोध्न चाहन्छु निकै राम्रो अङ्क प्राप्त गर्नुभएको छ पञ्चकन्या विद्या मन्दिरमा अध्ययनरत छात्र हुनुहुन्छ भोलिका दिनमा र भावी योजना के बनाउनु भएको छ सोनमजीले मैले त विज्ञान पढ्ने योजना बनाएको छु अब विज्ञान पढेर विज्ञानको जुप्रै फिल्ड हुन्छ नि त अब त्यसमा हामीलाई कुन सजिलो लाग्छ मेरो क्यापेसिटी जुन छ अनि म त्यसमै जान ट्राई गर्छु अवश्य पनि साइन्स लिएर अगाडि बढ्ने विचारमा त्यसै गरी प्रकाशजी मेरो पनि त्यही साइन्स लिएर पढ्ने विचार छ अनि पछि गएर चाहिँ एउटा फिल्डमा जाने भोलिका दिनमा भविष्यमा के बन्ने विचार राख्नु भएको छ यहाँले मैले चाहिँ भविष्यमा इन्जिनियर बन्ने लक्ष्य राखेको छु भविष्यमा एउटा इन्जिनियर भन्ने लक्ष्य राख्नु भएको छ र त्यो लक्ष्य पुरा होस् हाम्रोतर्फबाट कामना पनि रहन्छ सोनमजीलाई र प्रकाशजीलाई पनि श्रोता मित्र तपाईँ सुनिरहनु भएको छ हामीलाई प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय इन्टरनेट अनलाइनमा डब्लु डब्लु लगन गरेर सुनिरहनु भएको छ आजको यस अर्पण विशेष कार्यक्रममा छौँ र गएको दु हजार उन सत्तरी साल के परीक्षाफल सावजनिक एसएलसी को रिपाली साहरी ने कम प्रतिशत आइरहेको छ र पास र धेरै हामी सुन्नमा पाउँछौँ एसएलसी जाँच दिएका मध्ये आधाभन्दा धेरै विद्यार्थीहरू फेल पनि भए परीक्षामा असफल भएपछि निराशा र चिन्तित हुनु त स्वाभाविक नै हो तर फेल भएको पीडा सहन नसकेर कतिपयले आत्महत्या जस्तो कठोर निर्णय समेत गर्ने गरेका कुराकानी हामी सुन्नमा पायौँ यति बेला अचुत पनि हामीसँग हुन सयराइटर उच्च माध्यमिक विद्यालयका स्टुडेन्ट हुनुहुन्छ एकानब्बे दशमलव तिन सात पाँच अङ्क प्राप्त गर्नुभएको छ उहाँलाई पनि यो अर्पण विशेष कार्यक्रममा मैले स्वागत गर्न चाहन्छु अचुतजी यहाँलाई यो अर्पण विशेष कार्यक्रममा स्वागत छ हेलो अच्युतजीसँग हामी कुराकानी गर्ने प्रयत्न गरिरहेका छौँ र क्रमलाई अगाडि जुटाउने प्रयत्नमा आएको छौँ र यति बेला प्रकाशजीसँग सोध्न चाहन्छु होइन भोलिको दिनमा तपाईँले चितवन जिल्लामै रहेर पढ्ने विचारमा आउनुहुन्छ अथवा अन्त कति बाहिर गएर पढ्ने विचारमा आउनुहुन्छ तथा शिक्षकहरूसँग सल्लाह सुझाव लिएर जस घर परिवारबाट पनि साथ र सपोर्ट चाहिँ कतिको मिलेको सबैजना साथीहरूलाई सुन्दछ सोधौँ अनि प्रकाश धेरै सपोर्ट मिलेको छ किनभने उनीहरूले मलाई पढाउन धेरै कोसिस गरेका छन् र मलाई पढाउन खोजिरहेका छन् झन् पनि जिउ चाहिँ एकदमै राम्रो सहयोग मिलेको छ सोनामजी भनिदिनुहोस् न तपाईँ भोलिको दिनमा चितौन जिल्लामै रहेर रहे रहे पढ्ने विचारमा हुनुहुन्छ अथवा बाहिर गएर एउटा राम्रो विद्यालयमा पढ्ने विचारमा हुनुहुन्छ मेरो बाबाले मलाई काठमाडौँ पढाउने प्लानिङमा हुनुहुन्छ अब त्यस्तो फिक्स चाहिँ भएको छैन काठमाडौँ नै पढ्ने भनेर अब हेरौँ फ्युचरमा के हुन्छ जे भविष्यको कुरा हो होइन त्यसरी पनि बाहिर गएर पढ्नु उचित होला अथवा चितवन जिल्लामै रहेर पढ्नु उचित होला के लाग्छ यहाँको बेसारमा मलाई काठमाडौँ जाने मन लाग्यो काठमाडौँ गएर पढ्न मन लाग्यो यहाँलाई चाहिँ किन चितवन जिल्लाका त्यस्ता कलेजहरूमा राम्रो पढाइ हुँदैन त्यस्तो होइन तर पनि एउटा हाम्रो एउटा हुन्छ नि मोटो कि अँ मलाई यो ठाउँमा पढ्नु छ मलाई यो ठाउँमा पढ्नु छ त्यसै गरी मलाई काठमाडौँमा पढ्न मन लाग्छ यहाँको विचार जुन एउटा चितवन जिल्लाभरि छन् होइन राम्रो राम्रो विद्यालयहरू कलेजहरू पनि छन् कसरी बुझ्नुहुन्छ ती विद्यालयहरूलाई तपाईँले ती उच्च माभिहरूलाई सबै कलेजहरूको पढाइ एकदम राम्रै हुन्छ अब कसैको पढाइ अलि प्र्याक्टिकल टाइपको हुन्छ कसैको पढाइ अलिक थ्योरी टाइपको हुन्छ अब हामीले म यस्तो कलेजमा पढ्नु जहाँ प्र्याक्टिकल नलेज मोर मोर त्यो हुन्छ नि एटेन्सन के त्यसलाई धेरै प्र्याक्टिकल नलेजलाई धेरै अनप्र्याक्टिकल्ली पढ्नुपर्छ त्यो थियोटिकली त्यो घोकेर केही हुन्न के प्र्याक्टिकली पढ्नु त्यस्तो खाले कलेजमा म एडमिसन लिन चाहन्छु अभियसली पनि एउटा प्र्याक्टिकली रूपमा अगाडि बढ्यो भने चाहिँ अलिकति नलेज चाहिँ मान्छेले बुझिरहन्छ होइन मनमा सोचिरहेको आउँछ अचुद्वारे यसका राइटर माध्यमिक विद्यालयका विद्यार्थीसँग कुराकानी गर्ने प्रयत्न गरिरहेको छु अचुजी यहाँलाई अर्पण विशेष कार्यक्रममा स्वागत छ हेलो हेलो उहाँसँग कुराकानी हुन सकिरहेको छैन हामी कुराकानी गरिरहेका छौँ यो अर्पण विशेष कार्यक्रममा रहेर दुई हजार उन्सत्तरी सालको एसएलसी परीक्षामा र चितवन जिल्लामा नै उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीहरूसँग प्रत्यक्ष रूपमा छौँ प्रकाश चौधरी हुनुहुन्छ हिमालयन आवासीय उच्च माध्यमिक विद्यालयका विद्यार्थी त्यसै गरी सोना मुखलवार पञ्चकन्या विद्या मन्दिरकी विद्यार्थी हुनुहुन्छ नब्बे प्रतिशत अङ्क प्राप्त गर्नुभएको छ सोनमजीले भने एकानब्बे दशमलव तिन सात पाँच प्रतिशत ल्याउनुभएको छ प्रकाश चौधरीले र धेरै एसएलसीका कुराकानी भए र धेरै कुराकानी गर्ने कु क्रममा अझै पनि म रहिरहेको छु र सोनमजी भनिदिनुहोस् न कि एउटा जिन्दगीदेखि हार खाएर कि परीक्षामा असफल भइसके पछाडि होइन आत्महत्याका कुराकानी हामी सुन्नमा पायौँ तपाईँसँगै पढेका साथीहरू पनि असफल हुनुभयो होला होइन र त्यस्ता साथीहरूसँग त्यस्ता साथीहरूलाई असफल भएका साथीहरूलाई तपाईँको तर्फबाट के सुझाव रहन्छ मेरो तर्फबाट चाहिँ असफल भएका साथीहरूलाई चाहिँ निराश हुनु त जाहिर नै छ तर पछि चाहिँ मिहिनेत गर्नु भने चाहिँ सफलता चाहिँ प्राप्त हुन्छ असफल भन्दैमा त्यस्तो आत्महत्या जस्तो नराम्रो काम चाहिँ नगर्नुहोला त्यो चाहिँ एउटा सजेसन एउटा सुझाव रहन्छ जिन्दगीदेखि कहिले पनि असफलता भयो भन्दैमा आखिरीमा असफलता नै सफलताको प्रतीक हो होइन प्रकाशजीको विचारमा यही आश त्यसै सोनम जी भनिदिनुहोस् न त्यस्ता साथीहरूलाई तपाईँले के सुझाव दिन चाहनुहुन्छ र कसरी पढ्दा राम्रो होला एकचोटि जीवनमा असफल भएपछि आत्महत्या गर्नुपर्ने हो त्यो त त्यो ठिक होइन मेरो हिसाबमा आत्महत्या गर्नु एकदम ठुलो पाप हो जिन्दगी भनेको जिनुपर्छ त्यसलाई त्यसलाई इन्जोय गर्नुपर्छ अब जिन्दगीमा हामीले एकचोटि असफल भयो भने त्यसको स सफल हुने सफल हुने प्रयास गर्नुपर्छ किनभने हामीले असफलताको बाटोबाटै नै सफलता प्राप्त गर्दछौँ असफल एकचोटि लाइफमा त परीक्षा आएको आए गर्छ कुनै टाइममा हामी पास हुन्छौँ कुनै टाइममा फेल हुन्छौँ अब हामी एकचोटि फेल भयो भने त्यसलाई पास हुने हामीले कसरी पास गरौँ भने चाहिँ ट्राई गर्नुपर्छ चा आत्महत्या गरेर आफ्नो जिन्दगीलाई खतम त गर्नुहुन्न एकचोटि असह भएपछि अर्को वर्ष अँ म राम्ररी पढ्छु मेरो कहाँ गल्ती भएको त्यो ट्राई गरेर यदि उसले राम्रै पढेर रा, सफल भयो भने उसलाई यो वर्षको जति दुःख भयो त्योभन्दा दुख्न खुसी हुन्छ होला त्यसैले म आत्महत्या गर्नु हुँदैन भनेर मेरो सुझाउ दिन चाहन्छु एकदमै राम्रोसँग पढ्नुपर्छ होइन निरन्तर रूपमा पढाइतिर राम्रोसँग ध्यान दिएर पढ्यो भने अवश्य पनि सफल भइन्छ पहिलेका दिनमा पनि केही गर्न सकिन्छ एउटा शिक्षकहरूले र एउटा दायित्वबोध नगर्दा एसएलसीको नतिजा खस्केकाले यसको जिम्मेवारी लास्टमा अन्त्यमा आएर शिक्षा विभाग नै दोषी भएको कुरा स्वीकार भएका कुरा हामी सुन्नमा पायौँ के लाग्छ विद्यार्थी भाइ बहिनीहरूको विचारमा शिक्षा विभाग दोषी हो अथवा पढ्न एउटा पढाइमा त्यति राम्रोसँग ध्यान नदिएर रा असफल हुन विद्यार्थी दोषी हो जस्तो लाग्छ तपाईँको विचारमा मेरो विचारमा चाहिँ दोष कि त विद्यार्थी पनि हुनसक्छ कि त शिक्षा विकास पनि हुनसक्छ विद्यार्थीहरूले चाहिँ राम्रोसँग पढेनन् भने राम्रो नतिजा नि आउँदैन मिहिनेत गरेपछि मात्रै राम्रो नतिजा आउँछ त्यसै गरी शिक्षा विभागले पनि पढ्नको लागि चाहिँ राम्रो सामग्रीहरू उपलब्ध गराइदिनु पऱ्यो जति सक्दो चाहिँ सहज तथा सुन्दर वातावरण चाहिँ पढ्नको लागि चाहिँ बनाइदिनु एकदमै शान्त र मनोरम वातावरणमा पढाइ भयो भने त्यति राम्रोसँग ध्यान दिन चाहिँ सकिन्छ होइन शैक्षिक नीति कमजोर नभएको गर्दै एउटा कक्षा कोठामा पढाइने पद्धति चाहिँ कमजोर हुँदाखेरि नतिजा खस्केको हो जस्तो यहाँको विचार होइन प्रकाशीको विषयमा यही त्यसो त तिन घन्टाको परीक्षा अवधिले मात्र विद्यार्थीको सबै क्षमताको मूल्याङ्कन गर्न त नसक्ने हो त्यसो त आगामी दिनमा एउटा यो विषयलाई लिएर जुन एउटा चितवन जिल्लामै नभएर नेपालमै मात्र कम प्रतिशत मात्रामा उत्तीर्ण भएका छन् विद्यार्थीहरू यसै विषयलाई लिएर एउटा शैक्षिक विभागले पनि शिक्षा विभा विभागले पनि एउटा गम्भीर भएर सोच्ने पद्धति जनाएको छ यसका उच्च माध्यमिक विद्यालयका विद्यार्थी अचुतद्वारेसँग कुराकानीको क्रमलाई जुटाउने प्रयत्नमा छौँ अचुत जी हजुर यहाँलाई स्वागत छ एकानब्बे दशमलव तिन सात पाँच प्रतिशत ल्याएर यहाँ चाहिँ एउटा राम्रो अङ्क प्राप्त गरेर सर्वोत्कृष्ट श्रेणीमा सफल हुन सक्नु भएको छ एसएलसीको यो यसपालिको रिजल्टमा होइन यहाँलाई कस्तो अनुमुति भइरहेको छ एउटा प्राप्त नतिजा भर्तीको यहाँको दृष्टिकोण के छ रमाइण भइरहेछ आफू सफल भएको देख्दा असफल हुने विद्यार्थीलाई अझ जेले के भन्न चाहनुहुन्छ असफल छ नि सफलताको कतिको लक्ष्य हो असफलता हुनेमा कति चाहिँ हुनुपर्छ भने छैन कति मिहिनेत गरेर थियो भने लगनशील भएर पढ्यो भने सफलतामा पनि पुग्न सकिन्छ ए जिओस लगनशील भएर पढ्नुपर्छ होइन कतिपय हामी स्काय राइडर उच्च माध्यमिक विद्यालयको तपाईँ विद्यार्थी हुनुहुन्छ होइन स्काय राइडर उच्च माध्यमिक विद्यालयका विद्यार्थी नै एउटा असफल भए पछाडि आत्महत्याको बाटो पनि रोज्नुभयो होइन उहाँलाई तपाईँले के भन्न चाहनुहुन्छ म त्यो घटना सुनेर अति नै दुखित भएको थिएँ मिनियो किन उहाँले आत्महत्या गर्नुभयो त्यो चाहिँ सही थाहा भएन तर हुनसक्छ उहाँको घर कुरा उहाँ सबै साथीहरूले के भन्नु कुराले आत्महत्या गर्नुभएको त्यो होला तर त्यस्तो गर्नुपर्ने आवश्यकता पनि थिएनको लागि हाम्रो चितवन जिल्लाको लागि नै त्यो त्यो समय जो एउटा दुःख लाग्दो समाचार हो होइन असफल भयो भन्दैमा त्यो बाटो रोज्नु चाहिँ गलत हो किनभने एउटा निराशा नभएर र त्यो बाटो अप्नाउनु भन्दा पनि एउटा भोलिको दिनमा म केही बन्छु केही गर्छु भनेर सङ्घर्ष गर्नुपर्ने हो यहाँको बेचारमा अचुचीको भोलिको भावी योजना के छ कुन विषय पढ्ने विचारमा हुनुहुन्छ कुन सब्जेक्टलाई अगाडि बढाउने भन्नुभयो पढेर अगाडि बढ्नेमा हुनुहुन्छ जियोस् यहाँको कलेज अनि उच्च माध्यमिक विद्यालय त्यसो त भोलिका दिनमा अचुजीले चितौन जिल्लामै रहेर पढ्ने अथवा अन्त कतैको कुनै ठाउँमा राम्रो विद्यालयमा गए रा गएर पढ्ने विचारमा यदि एउटा चितौन जिल्लामै पढ्छु अथवा बाहिर गएर पढ्छु भन्ने के विचार छ यहाँको विचारमा राम्रोसँग पढाइ हुँदैन चितौन जिल्लाकै विद्यार्थीहरू चितवन जिल्लामै अध्ययन नगरेर बाहिर गएर अध्ययन गर्नु त अलिकति नराम्रो हो कि जस्तो लाग्छ फेरि यसरी अच्युतजी तपाईँ जस्तो राम्रो विद्यार्थीले यहाँ नपढेर अन्त पढिदिनु भयो भने फेरि यहाँका विद्यालयमा कसले पढ्ने तर ठिक छ तर पनि एउटा राम्रो अध्ययनको खोजीमा आउँछ तर पनि पूर्ण रूपमा विचार चाहिँ गरिसक्नु भएको छैन के थाहा चेतवनमा पनि पढ्न सकिन्छ अवश्य पनि पारिवारिक सपोर्ट कतिको मिल्ने गरेको छुजीलाई हजुर राम्रै पारिवारिक सपोर्ट पनि भोलिको दिनमा जियोस् अचुजी यहाँले यतिका अङ्क प्राप्त गर्नुभएको छ होइन र तपाईँको जस्तै अङ्क प्राप्त गर्ने अन्य विद्यार्थीहरूले चाहना आउँछ होला भने उहाँलाई कसरी पढ्न तपाईँले आग्रह गर्नुहुन्छ हुन्छ अचुतजी कार्यक्रम अर्पण विशेषको यो कार्यक्रममा एउटा राम्रो अंक ल्याएर उत्तीर्ण हुनुभयो र कुराकानी गऱ्यौँ धेरै धेरै बधाई तथा शुभकामना पनि रहन्छ होइन तपाईँको बोलीको भविष्यको लागि पनि हाम्रो तर्फबाट सफलताको कामना रहन्छ र अहिलेलाई भने अचुतजी यो अर्पण बैशेष कार्यक्रमबाट विदा गर्छु है हस् नमस्ते अचुत दुवारी हुनुहुन्थ्यो स्कायराइडर उच्च माध्यमिक विद्यालयका विद्यार्थी हुनुहुन्छ एकानब्बे दशमलव प्राप्त गरेर सर्वोत्कृष्ट श्रेणीमा आउन सफल हुनुभएको छ भोलिको भविष्यमा बायो लिएर पढ्ने र अगाडि बढ्ने व्यवसायमा हुनुहुन्छ तपाईँको त्यो चाहना र तपाईँको भोलिको भविष्यको कामना हाम्रो तर्फबाट रहन्छ अछुत डुवारिसीलाई त्यसो तिन घन्टाको परीक्षा अवधिले मात्रै विद्यार्थीको एउटा सबै क्षमताको मूल्याङ्कन गर्न त सकिँदैन तर पनि शिक्षकहरूले प्रतिबद्ध भएर कक्षा कोठामा पठन पाठन गराउने हो भने अहिलेको नतिजामा सुधार गर्दै हुनेछ र एउटा त्यो चर्चा पनि बटुल्नेछ त्यसरी विद्यार्थीहरू राम्रोसँग ल लगनशील भएर पढ्नुपर्छ र अवश्य पनि सफल भइन्छ भने विद्यार्थीहरूको चाहना र विद्यार्थीहरूको आग्रह पनि यही रहन्छ र विशेष कार्यक्रममा छौँ प्रकाश चौधरी हिमालयन आवासीय माविका विद्यार्थी हुनुहुन्छ त्यसै गरी सोनम कलबार पञ्चकन्या मन्दिरमा अध्ययनरत छात्रा हुनुहुन्छ उहाँसँग हामी प्रत्यक्ष रूपमा स्टुडियोमा छौँ त्यसै गरी अचुतीजीसँग हामी कुराकानी गरिरहेका छौँ बिस्तारै अर्पण विशेषको समय सकिन आँटेको छ प्रकाशजी भनिदिनुहोस् न तपाईँले भोलिको दिनमा एउटा विद्यार्थीहरूलाई कस्तो तरिकाले अध्ययन गर्न सुझाव दिनुहोस् होइन कस्तो किसिमले अध्ययन गर्दा र कस्तो किसिमले उत्तर लेख्दाखेरि बढी अङ्क प्राप्त हुनसक्छ त लाग आ, आ, आ, चा, चा, ला चा, के लाग्छ कसरी आग्रह गर्न चाहनुहुन्छ र अन्य विद्यार्थी साथीहरूलाई तपाईँले के भन्न चाहन्छ कसरी पढ्दा र कुनै किसिमले पढ्दाखेरि राम्रो अङ्क ल्याउन सकिन्छ म चाहिँ अन्य साथीहरूलाई चाहिँ केही पनि पढ्दा चाहिँ त्यो चाहिँ खोकेर भन्दा चाहिँ त्यो बुझेर पढ्नुहोस् भन्छु जस गोगिरा मात्रै नभएर त्यहाँभित्र कुराहरू कुन कुराहरू समेटिएको छ राम्रोसँग बुझेर रा मात्रै जति बेलासम्म मा बुझिँदैन त्यति बेलासँग जस बुझ्ने तरिकाले पढिरहनुहोस् निरन्तर रूपमा लागिरहनुहोस् भन्ने यहाँको आग्रह रहन्छ होइन यसरी पढ्दा राम्रोसँग उत्तर प्राप्त र अङ्क प्राप्त गर्न सकिन्छ होइन त्यसै गरी सोनमजीको विचारमा कसरी पढ्न आग्रह गर्नु छ मैले के भन्न चाहन्छु भने एसएलजीको एक रातो अगाडि पढेर रातभरि पढेर केही हुन्न के अरे उहाँहरूले पहिलेबाट टाइम टेबल बनाएर एसएलडीको टेन्थ क्लासमा गएपछि नै पहिलो म बैसाखदेखि नै उहाँहरूले टाइम टेबल बनाएर आफ्नो पढाइमा ध्यान दिनुपर्छ त्यो बेलाबाट नै उनीहरूले सरले पढाएको कुरा घरमा गएर रिपिट गरेर घोकेर होइन बुझ्नुपर्छ पहिला त्यो कुरा बुझेर दिमागमा हाल्यो भने त्यो कहिले पनि बिर्सिन्न त्यसैले म चाहन्छु कि उहाँहरूले पहिल्यैबाट टाइम टेबल बनाउने रुटिन बनाउने अनि त्यसको अनुसार पढ्ने आफ्नो टाइममा फ्रेस हुने पढ्ने टाइम निकाल्नु अरू आफ्नो जुन क्रियाकलाप हुन्छ त्यो गरेपछि उनीहरूको माइन्ड फ्रेस रहन्छ र उनीहरूलाई पढाइमा धेरै पढाइ पनि गर्न मन लाग्छ त्यसैले म उहाँसँग त्यही आग्रह गर्न चाहन्छु कि पहिलाबाट एउ टाइम टेबल बनाउनु र आफ्नो एउटा मोटो बनाउनु कि मलाई यति पर्सेन्ट नै लिएर आउनु जे, जे गर रा रा गरेर पनि लिएर आउँछु भनेर मोटो बनायो भने त्यो केही ठुलो कुरा होइन उनीहरू लिएरै आउँछन् अवश्य पनि म यति अङ्क प्राप्त गर्छु र यति अङ्क प्राप्त गरेर मैले देखाउनु भनेर निरन्तर रूपमा र एउटा सङ्घर्ष गरेर अध्ययनमा निरन्तर रूपमा लागिरह्यो भने अवश्य पनि सफल र राम्रो अङ्क प्राप्त गर्न सकिन्छ होइन एसएलसीमा विशिष्ट श्रेणी त्यसो त दुईजना साथीहरूले साइन्स लिएर अगाडि बढ्छु भन्नुभएको छ होइन र एउटा विशिष्ट श्रेणी ल्याउनेले मात्र होइन कि थर्ड डिभिजनमा पास हुनेले समेत उच्च शिक्षामा साइन्स पढ्छु भन्छन् तर छात्रहरूमध्ये धेरै कुरो चाहिँ नर्सिङ हुन्छ भन्ने प्रायः र धेरैले साइन्स नै पढ्ने चाहना राख्छन् होइन साइन्स पढे पछाडि कृषि वन इन्जिनियरिङ मेडिकल लगायतका अरू जुनसुकै क्षेत्रमा पनि लाग्न सक्ने भएकाले धेरैले यही रोज्छन् त्यसो त शिक्षाविदहरू हामी थुप्रै शिक्षाविदहरूका यी भनाइहरू पनि सुन्नमा पाउँछौँ उच्च माध्यमिक शिक्षा परिषदका अनुसार भने फेरि एसएलसी पास गरेकामध्ये दे धेरैले पहिला विज्ञान विषय नै रोज्छन् त्यस पछाडि व्यवस्थापन मानविक शिक्षा लगायत विषय प्राथमिकता पढ्ने गरेका छन् पढ्न जानेले विज्ञान विषय रोज्ने गरे पनि नतिजा भने सन्तोषजनक देखिँदैन के लाग्छ यहाँलाई सोनमजी भनिदिनुहोस् न विज्ञान पढ्दै जानुभएको छ होइन तर विज्ञान रोजे पनि भने र नतिजा भने फेरि सन्तोषजनक देखिँदैन भन्ने हामी सुन्नमा पाउँछौँ के लाग्छ यहाँलाई सन्तोषजनक नतिजा ल्याउन सक्नुहुन्छ अथवा नसक्नु पहिले त अब हाम्रो साइन्स पढ्न मन लाग्यो भने हामी साइन्स पढ्दै जान्छौँ त्यसपछि साइन्सको त्यो लेभल हुन्छ बढ्दै जान्छ हाम्रो दिमागलाई यदि क्याप्चर गर्न सकेन भने हाम्रो मार्क्स डाउन हुँदै जान्छ यदि यस्तो गर्न सक्यो भने हामीले आफ्नो त्यो क्यापेसिटीलाई बढाउनुपर्छ हामीले आफै डिफ्रेन्ट डिफ्रेन्स बुक्सहरू सरहरूसँग गाइड लिएर पुरै यदि हामीले पढ्यो भने हाम्रो मार्क्स अभियसली बढ्छ यस्तो विज्ञान नै विज्ञान नै पढेर विज्ञानले जे गरेर पास गरोस् यदि विज्ञान पढ्न सकिन्न हामीले भने हामी अर्को सब्जेक्ट पनि रोजेर पढ्न सकिहाल्नु जो जे पनि अवश्य पनि राम्रो अङ्क ल्याउनेले विज्ञान नै पढ्नुपर्छ भन्ने प्राणी छैन होइन विज्ञान विषय पढ्नको लागि क्षमतासँगै लगाव र आर्थिक पक्ष पनि उत्तिकै बलियो हुनुपर्छ क्षमता मात्रै भएर आर्थिक अवस्था कमजोर छ र आर्थिक अवस्था बलियो भएर ज्ञान नै नरोजन यहाँको सुझाव पनि रहन्छ र अन्त्य अन्त्यमा छौँ के भन्न सम्पूर्ण विद्यार्थीहरूलाई प्रकाशजी त्यसै गरी जी छोटो मिठो रूपमा राखिदिनुहोला हस् सर्वप्रथम त म एसएलसीमा उत्री भएका सम्पूर्ण विद्यार्थीहरूलाई चाहिँ शुभकामना दिन चाहन्छु र जो साथी चाहिँ असफल हुनुभएको छ तिनीहरूले चाहिँ निराश हुनु, हुनु जाहेरै छ त्यसमा पनि आत्महत्या जस्तो कार्य चाहिँ नगरिदिनुहोला मेहनत साथ पढ्यौँ भने चाहिँ सफलता चाहिँ प्राप्त हुन्छ चा, र आगामी दिनमा चाहिँ मेहनत साथ पढ्दै जानु सफलता तपाईको कदम चाहिँ आफै चुङ्न अवश्य पनि यता सोनौजीतर्फ छोटो मिठो रूपमा राखिदिनुहोला म पनि सर्वप्रथम सबै एसएलसी पास गरेको विद्यार्थीहरूलाई हार्दिक बधाई दिन चाहन्छु र उनीहरूको ब्राइट फ्युचरलाई हार्दिक कामना पनि गर्दछु त्यसै गरी उहाँहरूले उहाँहरूले एकचोटि ज्याला जसै एसएलसीमा कसै कोही कोहीले फेल भयो भने तिनीहरूले असफल भएर निराश भएर नबस्नु होला दुःखी नभएर बस्नुहोला उनीहरूले आफ्नो त आफ्नोबाट धेरै प्रयास गरेर यो वर्ष म राम्रो अङ्कलले पास भएर देखाउँछु भनेर ठान्यो भने उनीहरूको लागि केही गाह्रो हुन्न भन्ने म उनीहरूलाई एउटा सन्देश दिन चाहन्छु हुन्छ विद्यार्थी भाइ बहिनीहरू प्रकाश चौधरी हिमालयन आवासीय माध्यमिक विद्यालयका विद्यार्थी त्यसै सोनम खलवार र अचुत दुवारीसँग पनि हामी कुराकानी गऱ्यौँ तिनैजना साथीहरूलाई फेरि पनि हाम्रो तर्फबाट रेडियो अर्पण एक सय यो तर्फबाट तपाईँलाई चाहन्छु र अहिलेलाई भने विदा गर्छु दुवैजना साथीहरूलाई नमस्ते प्रकाश चौधरी सो र सोनमा सोनम कलवारसँग हामी कुराकानी गऱ्यौँ र त्यसै गरी अचुत वाडीसँग उहाँलाई बधाई सँगै एसएलसीमा पास हुने उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूलाई हाम्रो तर्फबाट फेरि पनि बधाई रहन्छ र एउटा आर्थिक अवस्था बलि भए तापनि क्षेमा तपाईँसँग पनि बलियो छ भने तपाईँ जुन कुनै विषय रोजेर अगाडि बढ्न सक्नुहुनेछ विज्ञानले मात्रै होइन अरू विषय पढेर रा पनि राम्रो भविष्य बनाउन सकिन्छ विज्ञान विषय पढ्नेहरू पनि धेरै बेरोजगार छन् तर पनि विज्ञान पढेर जागिर पाउने र अरू विषय पढेर काम नपाउने र भविष्य नभन्ने भन्ने चाहिँ हुँदै हुँदैन र पढेको कुरालाई कसरी जागिरमा बदल्ने भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ त्यसैले तपाईँको जीवनमा पनि यो कुराहरू आइलागोस् र दुपाईको भविष्यको भोलिको दिनमा सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूको भविष्य एकदमै उज्जवल रहोस् साप्रतबाट कामना र अब भने कार्यक्रम सुन्नुभयो प्रत्यक्ष रूपमा रहेर रेडियो अर्पण एक सय चार थब्लो पाँच र इन्टरनेट अनलाइनमा डब्लु डब्लु रेडियो अर्पण डट कममा लगन गरेर सुन्नुहुने तपाईँलाई धन्यवाद अर्पण वैशिष्ट कार्यक्रमको व्यवसायबाट प्रविधिका साथी राजालाई धेरै धन्यवाद दिँदै कार्यक्रम प्रस्तुता म ढकाल पनि विदा हुन चाहन्छु हवस्तो नमस्कार रेडियो अर्पण एक सय चार इस को प्रभावकारी स्वास्थ्य